हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरर्चमा आधुनिक यात्राको अर्को एउटा नवीन श्रृङ्खलाली राज पनि हामी तपाईँलाई भेट्नको लागि आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला राज अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ कार्यक्रम आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी तपाईँको माझमा ठिक यसै समयमा आउने गर्छौँ र आजको मा, गर यो श्रृङ्खलामा रहेर विशेष गरी मैले नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रमा चर्चामा रहेका नेपाली सुगम सङ्गीतको फाँटमा चर्चामा रहेका तपाईँले निकै नै मन पराउनु भएको तिनै सदाबार आधुनिक गीत सङ्गीतहरू लिएर उपस्थित भएको छु र, र आधुनिक यात्राको यो श्रृङ्खलामा रहेर विशुद्ध रूपमा हामी तपाईँलाई सुमधुर आधुनिक गीत सङ्गीतहरू प्रस्तुत गर्ने गर्छौँ र तपाईँले यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लगन गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ आधुनिक यात्राको सुरुवात गर्न चाहन्छु सु एउटा निकै नै कडप्री ईश्वरबाट नेपाली सुगम सङ्गीतको फाटमा निकै नै चर्चामा रहन सफल भइसक्नु भएको छ गायिका अञ्जना गुरुङ यति बेला तपाईँको बाँझमा राख्न चाहन्छु कुनै गायिका अन्जना गुरुङले सुमधुर आवाज दिनुभएको एउटा निकै नै कणप्रिय आवाज यति बेला बिचल्लीमा परे मात्र कालो तिमी रुखको पनि कालो आज हेर दुनियाँले के के भन्न थाल्यो आफै पनि जानिन कुरा पनि सुनिन बिचल्लीमा परेमा त निकै नै हाँसु मथुरो आवाज तपाईँहरूले भएको छ कि त आफै जान्नुपर्छ कि त भनेको मान्नुपर्छ यो दुइटामा एउटा काम तपाईँ हामीले गरेनौँ भने पक्कै पनि हामी सफल हुन सक्दैनौँ हाम्रो प्रगति पक्कै पनि हुँदैन कि त आफै जान्नुपर्छ कि त आफै जानेर गर्नुपर्छ कि त आफूभन्दा ठुलो मान्छेले भनेको मान्नुपर्छ यति बेला आधुनिक यात्राको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय र साथसाथै यति बेला हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु रेडियो अर्पण डट कम लगइन गरेर पनि विश्वको जुनसुकै सुनिराख्नु भएको छ र आधुनिक यात्राको यो श्रृङ्खला लिएर हामी हप्तामा तिन दिन आउँछौँ सोमबार बुधबार र शुक्रबार आज शुक्रबार यो हो र आजको श्रृङ्खलामा मैले विशेष गरी यस्तै गीत सङ्गीत जुन गीत सङ्गीतले तपाईँलाई कहीँ न कहीँबाट छोएको छ जुन गीत सङ्गीत तपाईँलाई निकै नै मनपर्छ नेपाली आधुनिक गीत सङ्गीतको बजारमा निकै चर्चामा रहेका थिए तिनै गीत सङ्गीतहरू प्रस्तुत गरिराखेको छु र यति फेरि पनि अर्को एउटा चर्चित आवाज नै तपाईँको राख्न चाहन्छु तपाईँले नचिन्नु भएको आवाज नसुन्नु भएको आवाज पक्के पनि होइन निकै नै चर्चित आवाज हो अहिलेको नेपाली सुगम सङ्गीतको बजारमा सायद यो आवाज बिना नेपाली सुगम सङ्गीतको यो इतिहास चाहिँ अलिकति फिक्का फिक्का पनि लाग्न सक्छ होला यति बेला उनै चर्चित अनि कडप्रिय स्वरका धनी गायक स्वरूपराज आचार्यको सुमधुर स्वरमा सजिएको एउटा निकै नै मिठो खालको गीत तपाईँको माझमा राख्छु बिम्ब एल्बममा रहेको गीत हो कति दिन बिते यही यादमा कति दिनहरू छ बिताउनु ताउनु तिमी नै स्वयं कि त यादियो न पठाउनु कि त यादियो न पठाउनु कति दिन को दुखा देखाउनु कसलाई भनी मुस्का कति <small> दिन बिते यादमा कति दिनहरू छ बिताउनु कि त तिमी नै आउनु कि त यादै हो नपठाउनु निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ वास्तवमै यी गीत सङ्गीत सुन्दा कहीँ न कहीँ तपाईँलाई पनि लाग्न सक्छ यो गीतले मेरै भावनालाई बोलेको हो कि मैलाई नै मेल खाने खालको गीत भन्ने तपाईँलाई पनि लाग्न सक्छ मेरै जीवनमा मेल खाने गीत भन्ने तपाईँलाई पनि लाग्न सक्छ र तपाईँमध्ये कतिले कल्पना गर्नुभएको कुरा जो गीतले बोल्छ र त्यही गीत तपाईँलाई मनपर्छ विशेष गरी आधुनिक गीत सङ्गीतसँग तपाईँ हामी अलिकति बढी नजिक छौँ यस अर्थमा कि वास्तवमै यी गीत सङ्गीतले तपाईँ हाम्रै भावनालाई बोल्छ तपाईँ हाम्रै पीडा तपाईँ हाम्रै व्यथा तपाईँ हाम्रै हाँसो अनि खुसीलाई बोल्ने गर्छ त्यसैले पनि यिनै गीत सङ्गीतसँग हामी अझ धेरै नजिक छौँ हुन त हरेक गीत सङ्गीतले एउटा समाजको त्यसमाथि पनि व्यक्तिको सबैको कुराहरूलाई समेटेर गीतहरू बजारमा आएका हुन्छन् ती गीत सङ्गीतले पनि तपाईँ हामीलाई छुन्छ नै पनि आधुनिक गीत सङ्गीतको शब्द संगीत सुर यी सबै कुरालाई तपाईँ हाम्रो मनमा छुट्टै छाप बनाउँछ त्यसैले पनि यी गीत सङ्गीतसँग तपाईँ हामी अझ बढी नजिक छौँ र अझ बढी सुन्ने गर्छौँ त्यसैले आधुनिक यात्राको व्यवसाय लिएर पनि हामी तपाईँको माझमा हप्तामा तिन दिन आउँछौँ तपाईँलाई यस्तै गीत सङ्गीतहरू मनपर्छ भनेर यति भने फेरि पनि हामी अर्को एउटा सुमधुर आवाज जोड्न चाहन्छु फेरि पनि तपाईँको माझमा राख्न चाहन्छौँ नेपाली आधुनिक गीत सङ्गीतको क्षेत्रलाई अझ उच्च स्थानमा राख्नको लागि अन्जु पन्तको आवाज पनि कम्तीको आवाज छैन तपाईँ हामीलाई निकै नै मनपर्ने आवाज हो निकै नै चर्चामा रहन सफल भएको आवाज पनि हो गजल गायनमा पनि उस्तै छ त्यस्तै गरी यस्तै गीत सङ्गीतमा पनि उहाँको आवाज निकै नै फिट छ त्यस्तै गरी आ, एक दुईवटा दोहोरी गीतमा पनि आवाज दिनुभएको छ अन्जुपन्तले यति बेला भने उनी चर्चित गायिका अन्जुपन्तको स्वरमा रहेको एउटा डक्कै नै मिठो आवाज तपाईँको माझमा राख्छु मलाई छोएर जाने हावा उनलाई पनि छोएरै भन्दैन है आधी हो रही बाड़ी के के पावनी तिम्रो मलाई छोएर जाने हावा उनलाई पनि छोएरै भनिदिनु मैले रोधे सुधेकी छु उनलाई पनि रोएरै भनिदिनु निकै नै सुमधुर आवाज निकै नै मर्मस्पर्शी आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको श्रृङ्खला तपाई सुन्दै हुनुहुन्छ आज शुक्रबारी श्रृङ्खला हो, हो। र यस श्रृङ्खलामा रहेर विशेष गरी मैले चर्चामा रहेका सदबहार रूपमा तपाईँ हामीलाई मन परिराख्ने सद्बाहार रूपमा नेपाली आधुनिक गीत सङ्गीतको बजारमा चर्चामा रहिराख्ने खालका गीत सङ्गीतहरू प्रस्तुत गरिराखेको छु र आधुनिक यात्राको श्रृङ्खलालाई तपाईँले यति बेला रेडियो अर्पण एक सय सुन्नु भएको छ नै तपाईँकै लोकप्रिय रेडियो तपाईँले सुन्नै रेडियो त्यस्तै इन्टरनेट अनलाइनको डब्लुडब्लु डम लगइन गरेर पनि विश्वको जुन सुकै कुनाबाट सुनिराख्नु भएको छ र आधुनिक यात्राको श्रृङ्खलामा म धेरै बोल्दिनँ तपाईँसँग गीत सङ्गीत धेरै सुनाउने मेरो चाहना छ चा। तपाईँको पनि धेरै सुन्ने चाहना छ चा। त्यसैले यति बेला फेरि पनि अर्को एउटा आवाजलाई तपाईँको मा राख्न चाहन्छु नरेन्द्र ब्यासीको सुमधुर आसुरमा सजिएको निकै नै मर्मस्पर्शी आवाज हो तपाईँलाई निकै नै मनपर्छ तपाईँ हामी सबैलाई मनपर्छ तपाईँ हामी सबैले मनन गर्नुपर्छ कसैलाई पनि शङ्का गर्नु हुँदैन र लङ्का जनाउँछ यति बेला तपाईँको माझमा राख्न चाहन्छु शङ्का गर्ने तिम्रो बानी शङ्का शंका तिम्रोबी शंक शंका में मैं छोड़ो लादा साइबो रो इच्छा आफु झरला तिम्रो जो भरने शङ्का गर्ने तिम्रो बानी शङ्कै शङ्कामा मलाई छोड्यो निकै नै मन स्पर्शी आवाज तपाईँले सुनिसक्नु भएको छ आधुनिक यात्राको श्रृङ्खला सुन्दै हुनुहुन्छ तपाईँ र श्रृङ्खलामा रहेर यस्तै गीत सङ्गीत तपाईँको माझमा राख्दा राख्दै हामी कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ अब भने कार्यक्रमबाट विदा भाग्नुपर्छ यति जेलसम्म तपाईँले आधुनिक यात्राको श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु र त्यस्तै इन्टरनेट अनलाइनको डब्लु डब्लु गरेर विश्वको जुस महाकालीसम्म रहेर तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु रैते जेलसम्मको प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद दिँदै आधुनिक यात्राको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु नमस्कार आशु झरला तिम्रो सौ दोष मरने ली लो जस्त आशु खुसीको खबर सम्पूर्ण अभिभावक विद्यार्थीहरूलाई ध्यानमा राख्दै रत्नगर दूरसञ्चार रोडमा श्री बर्दर्स ट्युसन इन्स्टिच्युट खोलेको जानकारी गराउँदछौ हाम्रा विशेषताहरू सम्पूर्ण तहको सबै विषय पढाइ हुने इङ्ग्लिस ल्याङ्गवेज होम ट्युसन प्लस टू एक वर्ष मनै उत्तीर्ण सात आठ